र्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच समयका हातसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल संविधान सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्रमा सारमा नेपाली कङ्ग्रेस विषय भएको छ कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे घिमिरे निकटतम प्रतिद्वन्दी पार्वती राहुल भन्दा तीन मत अन्तर्लिप संविधान सभा सदस्यका लागि निर्वाचित हुनुभएको हो आज बिहान सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार घिमिरेले बिस मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी एमाले किराहुलले सत्र दुई बहत्तर मत प्राप्त गर्नुभयो यसअघि दुई हजार सत्तरी सालमा भएको सो क्षेत्रको संविधानसभा निर्वाचनमा नेपाली कङ्ग्रेसका सुशील कुइराले एक्काइस सा हजार सात सय साठी मत ल्याइ विजयी हुनुभएको थियो राहुल मङ्सिरमा सम्पन्न निर्वाचनमा दस हजार छिहत्तर स्थानमा रहनु भएको थियो यसपटक भने सात हजार भन्दा बढी मत प्राप्त गर्नुभयो राहुल यसअघि पनि पहिलो र दोस्रो संविधान सभा चुनावमा पनि पराजित हुनुभएको थियो त्यस्तै निर्वाचनमा दोस्रो स्थानमा रहेको एकीकृत नेकपा माओवादी यसपटक भने तेस्रो स्थानमा झरेको छ यमावी उम्मेद्वार खुसीराम पाखरेलले सात हजार मत प्राप्त गर्नुभयो गत निर्वाचनमा एमावधिका चित्रबहादुर श्रेष्ठले दस हजार सात सय उन्चालिस मतलाई दोस्रो स्थानमा रहनु भएको थियो पहिलो संविधान सभामा एमावधि विजय भएको थियो भने दोस्रो संविधान सभा चुनावमा कंग्रेस विजय भएको थियो दोस्रो संविधान सभा चुनावमा कंग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरलाले दुई क्षेत्रबाट जितेपछि चितवन छान्नु भएको थियो कोइरलाले चितवन छाडेपछि चित्र नम्बर सालमा उपनिर्वाचन भएको हो हिजो भएको विद्युतीय मतदानमा त्रिहत्तर मत खसेको थियो चित्र नम्बर मतदाता थिए चितवन चित्र नम्बर चारका नवनिर्वाचित सभासद रामकृष्ण घिमिरेले लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर आफूले कुनै काम नगर्ने बताउनु भएको छ निर्वाचित भएपछि आज पत्रकारसँग कुराकानी गर्दै निर्धारित समयमा संविधान निर्माण र आफूले प्रतिबद्धता गरेका विकासका योजना सम्पन्न गर्ने काम पहिलो प्राथमिकतामा रहेको बताउनुभयो उहाँले संविधानका विभाजित विषयहरूमा सहमति कायम गर्दै माघ आठमा देशमा नयाँ संविधान जारी हुने बताउनु भयो ले राजनीतिका कुरामा अल्झिएर जालझेल गरेर जनतालाई विकासको पहुँचबाट टाढा राख्न नहुने तर्क गर्दै क्षेत्र नम्बर चारका आवश्यकतालाई पूरा गर्न आफ्नो भूमिका रहने बताउनु भयो यसै बीचन क्षेत्र नम्बर चारका नवनिर्वाचित सभासद घिमिरेले आफ्नो क्षेत्रका सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिनुभएको छ घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफूलाई संविधान सभा सदस्य पदमा निर्वाचित गराउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा भूमिका खेल्ने सबैमा आभार प्रकट गर्नु निर्वाचनका लागि उम्मेद्वार बनाउनदेखि चुनाव प्रचार प्रसार र मतदान गर्ने कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफूले व्यक्त गरेको प्रतिबद्धतालाई पूरा गराएर छान्ने द्वारा सारी विज्ञप्तिमा उल्लेख छ ढल निर्माणमा कमसल सामग्री प्रयोग गरिएको भन्दै रत्नगरवासीहरूले विरोध जनाएका छन् निर्माणको सीमा पाएको ठेकेदारले ढल निर्माणमा दुई नम्बरको स्टा प्रयोग गरेको र सिमेट र बालुवाको मात्रा नमिलेको भन्दै स्थानीयवासीहरूले विरोध जनाएका हुन् रत्नगर आठको हरियर चोकमा अहिले ढल निर्माणको काम भइरहेको छ कमसल निर्माण सामग्रीको प्रयोग भएपछि आफूले ढल निर्माणको काममा रोकिदिएको नागरिक सरोकार मचका अध्यक्ष युग थापाले जानकार दिनुभयो निर्माण कार्यको अनुगमन थापाले सड़क डिविजन कार्य भरतपुर ने ढल निर्माण करे पनी नगर भैर विशेष काम में रत्नगर नगर पालिक ने भनाई रत्नगर में ढल निर्माण को काम शुरू हो लमो समय बीतीस विभिन्न कारण निर्माण संपन्न हो नेकपा एमाले रत्नगर दस वडा कमिटिले नव महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि चयन गर्न आग्रह गरेको छ चितवनको पाँचै चित्रमा प्रतिनिधि चयनको लागि निर्वाचन हुने सम्भावना बढी भएपछि एउटा कमिटिले सर्वपक्षीय बैठक बोलाएर प्रतिनिधि चयनको काम सर्वसम्मत गर्न आग्रह गरेको हो नेकपा एमालेका जिल्ला कमिटी सदस्य विनोद रेग्मी प्रमुख अतिथि रहनु भएको छ प्रतिनिधि चयनको काम सर्वसम्मत गर्न आग्रह गर्ने पार्टीको महाधिवेशनलाई मरात बनाउन नगरबाट पहल गर्ने र महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन भूमिका खेल्ने लगायतका निर्णयहरू गरेको छ वडा कमिटी अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भएको सो बैठकमा क्षेत्र नम्बर दुईका क्षेत्रीय कमिटी अध्यक्ष कृष्ण कुमार ढुलाकोटी उपाध्यक्ष रामशरण कुवर वडा सचिव कृष्ण श्रेष्ठ नगर सचिवालय सदस्य पार्वती नेउपा लगायतले बोल्नु भएको थियो नव महाधिवेशनको लागि चितवनमा भोलि प्रतिनिधि चयनको काम हुँदैछ सु वासी समुदायको विकासको क्षेत्रमा काम गर्दै आइरहेको लुमन्ती आवासका लागि सहयोग समूहले सञ्चालन गरिएको कार्यक्रमको आज रत्नगर नगरपालिकाभित्र रहेका सुकुम्बासी बस्तीहरूको अवलोकन गरिएको छ समूहका पदाधिकारी र पत्रकारको एक टोलीले रत्नगर तीन र तेह्र नम्बर वडामा रहेका सुकुम्बासी बस्तीको अवलोकन गरेको हो सो समूहले रत्नगर नगरपालिकाभित्र चौधवटा सुकुम्बासी बस्तीमा उनीहरूको विकासका लागि कार्यक्रम सञ्चालन गरेको छ भने रत्नगर दसमा रहेको लगानी गर्ने गरेको लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंह बहादुर लामाले जानकारी दिनुभयो सहकारीमा रत्नगरका चौधवटा विभिन्न समुदायका महिलाहरू महिला समूहहरू आबद्ध छन् संस्थाले लक्षित सुकुम्बासी समुदायमा लगानी गरेपछि त्यस्ता समुदायमा निकै परिवर्तन समेत आएको छ नुमन्ती संस्थाले सहयोग गरेपछि आफूहरू राम्रो घरमा बस्न पाएको जीवनशैलीमा परिवर्तन आएको जनचेतना बढेको आय आरक्षणको कामा लागि दैनिक गुसेरा चलाउन सजिलो भएको सुकुम्बासी समुदायका अगुवाहरूले बताएका छन् नुमन्ती संस्थाले सहयोग गरेपछि बस्ती सुधार आएको क्षमता अभिवृद्धि भएको बचत गर्ने बानीको विकास भएको सरसफाइमा ध्यान दिने गरेको रत्नगर दिन निवासी नेपाल सुकुम्बासी सुधार समिति रत्नगरकामुना टोलमा त्रिपन्न सालमा त्यहाँ बसेका उनीहरू सबैको घडेरीको लाल समेत छ यसै आकृति सहकारी संस्था लिमिटेड मार्फत रत्नगर तिर सेम बंगलामा रहेको प्रगति सुकुम्बासी टोल विकास संस्थामा रहेका सुकुम्बासीहरूले ऋण आय आर्जन को काम में लगानी कर महिला ऋण लेकर संचालन कर बाख्रा पालन गाय पालन बंगुर पालन समेत गुण का साथ सामग्री समेत बनाए जीवनयापन सहजता लिया रत्नगर नगर पालिक भि चौदह सुकुम्बासी बस्ती का करीब सात सौ घर धरी सुकुम्बासी समुदाय स्वस्थ संचालन करते आयोजन रत्नगर नगर पालिक करीब तीन भन्दा बढी सुकुमवासीको जनसङ्ख्या छ मेरकौला रोगपीडित रत्नगर आर्टिवासी सुशीला सर्किनीको उपचारको लागि संकलन गरिएको रकममा आज हस्तान्तरण गरिएको छ दूरसञ्चार टोल विकास संस्थाको घमा संकलन गरिएको पन्ध्र हजार आज उनका परिवारलाई सचिव नवराज तिवारी संस्थापक महिला सदस्य सपना बोहरा नेकपा एमाले एउटा नम्बर नौका ओडा अध्यक्ष कमल बहादुर घिमिरे लगायतको सक्रियतामा सो रकम सङ्कलन गरिएको हो सुशीलाको अहिले चितुवन मेडिकल कलेज भरतुरमा उपचार आर्थिक भन्दै याचना अब प्रश्नगरमा ढल निर्माणमा देखिएको लापरवाही प्रति तपाईँ के भन्नु छ यी हतारको काम बेभ्रष्टारको गन्धी अनुगमन नहुनुको परिणाम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 पालु ट्राफिक खबरको यति बेला नानगढे टोलावीरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बो टोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो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 लागि रेडियो अर्पण सँगै इन्टरनेट लाइनमा संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय